सोच छ्य सत्य निर्विकन मनमा विश्वास चा। गीत छीत छह को रंग चा। खोज छोज छबर छो रेडियो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 आजको श्रृङ्खलामा हामी साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको वाचन गर्न गइरहेका छौँ साहित्यकार सरोज ओली विक्रम सम्बद्ध उन्नाइस सय साल असार तेइस गते आठ सय छातेढुङ्गा सात तेह्र थुम होडामा जन्मनु भएको हो उहाँ हाल अर्जुनधारा आठ झापामा बसोबास गर्नुहुन्छ उहाँका हालसम्ममा धेरै कृतिहरू प्रकाशित भइसकेका छन् विद्रोह र मुक्ति कविता संग्रह मुटु छुने कथा कथा संग्रह सरोजओलीका कविता भनेर कविता संग्रह स्टेथी सागरदेखि हिमालसम्म कथा संग्रह हड़तालै हड़ताल जुलुसै जुलुस विक्रमसम्म दुई हजार सालमा प्रकाशित भएको भने माटोको माया विक्रमसम्म दुई हजार सालमा प्रकाशित भएको उपन्यास हो र सरोजओलीका धेरै उपन्यासहरू अथवा धेरै कृतिहरू प्रकाशोन्मुख अवस्थामा पनि रहेका छन् ती पनि केही समयमा नै प्रकाशन हुने उहाँले जानकारी गराइसक्नु भएको छ स्रष्टाका आज हामी उपन्यास पढ्न गइरहेका छौं आज माटोको माया उपन्यास पढ्न गइरहेका छौ माटोको माया एउटा फरक किसिमको स्वाप प्राप्त गर्ने उपन्यास रहेको छ यो उपन्यास केही समय पश्चात वाचन गर्ने नै छौ हामी यति बेला कार्यक्रम स्पर्शमा साहित्यकार सरोज ओलीसँग गरिएको छोटो कुराकानी यहाँहरूमा राख्न गइरहेका छौं कार्यक्रम स्पर्श में यहां स्वागत आजकल केमा व्यस्त हुनुहुन्छ हजुर आजकल म छोरीकेपछि कवि लक्ष्मी आचार्यको संस्मरण लेखेको छु पहिला मैले नयाँ कामनामा क्रममागत रूपबाट हजुर हजुर त्यसैलाई कलेक्सन गरेर उहाँको सम्झनामा त्यो किताब निकाल्न लागेका ए हजुर स्मृति ग्रन्थ जस्तै हो स्मृति ग्रन्थ मेरो स्मृतिमा पथी कवि लक्ष्मी आचार्य भन्ने शीर्षक छ हजुर हजुर त्यस्तै छ त्यस्तै छ पाहुनामा र अर्को मेरो आफ्नो ट निबन्ध भन्ने लेखेको छ मैले आफ्नो पारिवारिक विचारहरू हजुर हजुर त्यो पनि लेख्छन् त्यसमा पनि र अर्को एउटा ज्ञान खोजीमा भन्ने एउटा सानो पुस्तिका थियो त्यसको रिप्रिङ पनि हुँदैछ एकदमै अब त पाको पनि हुँदै जानुभयो तर पनि लेखनलाई विश्राम दिनुभएको छैन अझै पनि अझै त गर्दैछु भाउ झन् जोस जागर बढे जस्तो भइरहेछ जस्तो लाग्यो मलाई किनभने धेरै लेखनीहरू गरिरहनु भएको छ अझै पनि होइन अब चाहिँ के भयो भने पहिला चाहिँ कामहरू धेरैतिर बाँडिएको विभाजित थियो हजार हजार यहाँ हमारे शनिचरिका प्रतिभा शिव प्रसाद दाल भे मोहन जोशी भे वहां को रापा जिलािष्ट साहित्यकार को बारे में जो लेखी झापा का आठ दस जना साहित्यकार को जो पैला अब आपू काम सब काम में बाड़ी पर्थ्य अलग तो फुर्सद लेखन कार्य अगड़ी बढ़िरा हजर लेखन कार्य पठन पाठन कार्य अभी बढ़िरा जो तविता संग्रह कथा संग्रह प्रकाशित भइसकेका छन् जस्तो यो माटोको माया उपन्यास छ यो माटोको मायाभित्र चाहिँ श्रोताहरूले पाठकहरूले के को रस पाउँछन् यो माटोको माया पढ्दा सुन्दा यो माटोको मायाभित्र प्रवेश गरेर पढ्दाखेरि पाठकहरूले पाउने कुरो त उहाँहरूले त्यसैभित्रबाट पाउनुहुन्छ मैले चाहिँ के लेखेको छ त्यसमा भने हजुर हजुर यो देश संसारमा विभिन्न डेमोक्रेटिक पद्धतिहरू जनतालाई सुवि सुविधा सुख सुविधा दिनलाई विभिन्न राजनीतिक पद्धतिहरूको विकास भयो तर जनताले आम जनताले सुख पाएको चाहिँ बुझिएन हजुर हजुर त्यसो भएको हुनाले मैले त्यो उपन्यासमा औपन्यासिकता त भित्र छँदैछ होइन हजुर हजुर त्यसको सार चाहिँ मैले के निकालेको भने जीवन निर्वाह समाजवाद हजुर भनेर त्यसलाई चाहिँ नि मैले व्याख्या गरेको छ हजुर हजुर एउटा त्यो सिद्धान्तकै रूपमा पनि त्यो हुन उनसा, सन सक्छ मान्छेले लागु गरिदिए भने होइन हजुर हजुर नेपालको कन्टेस्टमा चाहिँ मैले त्यो बारेमा विशेष गरेर ध्यान दिएर लेखेको छ र अनि त्यसमा अलिकति चाहिँ यो अहिलेको यो संसारमा चलेका प्रस्टिट्युसनहरू छन् त्यस्तै गरेर जो आइएनजिओहरूले एनजिओहरूले गरिराखेका गलत गलत गौल, कामहरूको हजुर हजुर त्यसको बारेमा पनि मैले छोएको चो, छु भनेपछि यो उपन्यासभित्र श्रोताहरू पाठकहरूले अलिकति राजनीतिक विषयवस्तुहरू पनि प्राप्त गर्न सक्छन् राजनीतिक विषयवस्तु अन्तिममा प्राप्त गर्न सक्छन् हजुर र त्यो जीवन निर्वाह समाजवादीहरूको बाहुल्यता देखाएको छ लास्टमा गएर हजुर हजुर र अनि त्यो उपन्यासको त्यस पछिल्लो भागमा चाहिँ पचास वर्ष त्यो जीवन निर्वाह समाजवाद समाजमा लागेपछि पचास वर्षमा के भयो र अरू सय वर्षमा के भयो भन्ने पनि त्यो अन्तिमका दुई दुई परिचेदमा चाहिँ त्यो छ बाबु जीवन निर्वाह समाजवाद लागु नहुँदा कस्तो थियो लागु भएपछि पचास वर्षमा के भयो र सय वर्षमा के भयो भनेको छ अनि अन्तिममा चाहिँ त्यो परिशिष्ट भन्छन् नि हजुर हजुर अलिकति परिशिष्ट पनि राखेको छु मैले अब तपाईँहरू विद्वान हुनुहुन्छ अब त्यसमा केलाउनुहोस् नि पक्कै पनि हामी मजाले यसलाई वाचन गर्नेछौँ सम्पूर्ण श्रोताहरूलाई सुनाउनेछौँ श्रोताहरूका क्रिया प्रतिक्रियाहरू पनि हामीलाई लिने नै छौँ तपाईँसँग पनि हामी निरन्तर सम्पर्कमा रहनेछौँ आजबाट माटोको माया उपन्यास वाचन हुन गइरहेको छ अन्त्यमा के भन्नुहुन्छ सम्पूर्ण रेडियोभिजनको यो कार्यक्रम स्पर्श एउटा साहित्यिक विशेष कार्यक्रम हो साहित्यमा पनि विशेष गरेर गद्य कुराहरू चाहिँ वाचनुहुन्छ जस्तो कथाहरू भए उपन्यासहरू वाचन हुने यो कार्यक्रम हो यो कार्यक्रम सुनेर बस्नुहुने श्रोताहरूलाई म के भन्न चाहन्छु भने जस्तो हाम्रो कञ्चनजङ्घाले चाहिँ उनीहरूले छन्द छन्दको तरङ्ग सुनाउँछन् हजुर हजुर छन्दबाट त्यसबाट चाहिँ आनन्द लिनेहरूलाई राम्रै होला हजुर तर यो चाहिँ नयाँ ट्रेड तपाईँहरूले चलाउनु भयो लेखकका नयाँ उपन्यासहरू नयाँ निबन्ध सङ्ग्रहहरूको कथा सङ्ग्रहहरूको बारेमा <coughs> यहाँहरूले पढेर <पाड़े> <coughs> पढ्न नभ्याउने किताबै नभेट्ने पाठकहरू कति हुन्छन् टाढा टाढा तार दूर दराजमा बसेका पाठकहरूलाई पनि त्यो औपन्यासिक ज्ञान यहाँहरूले दिन सक्नुहुन्छ दिनुहुन्छ यो रेडियोभिजनले सुरु गरेको कार्यक्रम मलाई त राम्रो र रा अत्यन्त प्रशंसनीय लागेको छु हामी श्रोताहरू अपको क्रममा साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको वाचन शुरू हुन्छ श्यामा र मोहन यस माटोमा बसेको धेरै धेरै वर्ष भयो अहिले श्यामा पनि 60 वर्षकी भइसकेकी छन् उनले आफ्नो पति मोहनलाई आफ्नो सबैथोक ठानेर ढुक्कले बसेको पनि थुप्रै भयो उनको पतिको उमेर पनि अहिले पचहत्तर वर्ष पुगेको छ पतिपत्नी भएर बाँचेको पनि थुप्रै वर्ष भयो उनीहरू आफ्नो गाउँघरबाट टाढा गएका पनि छैनन् उनीहरूको मुलुक उनीहरूलाई राम्रो लाग्छ उनीहरूलाई उनीहरूकै गाउँठाउँका मान्छे मनपर्छन् यिनीहरू आधुनिक संसारको विकासको बारेमा त्यति धेरै जान्दैनन् तर उनीहरूलाई आधुनिक संसारको कुरा धेरै थाहा छ उनीहरू केही केही आधुनिक संसारका कुरा पनि जान्दछन् तर पनि उनीहरू आफ्नै गाउँ होडामा बस्न रुचाउँछन् उनीहरूको सानो परिवार छ सानो घर सानो घरबारी सानो बिसमुरीको खेत छ मोहनले बिए पढेका छन् श्यामाले आइए पढेकी छिन् उनीहरू अहिलेको संसारको वैज्ञानिक उन्नतिको कुरो जान्दछन् तर मोहन त्यो उन्नति आफ्नो मुलुकमा भित्रिएको मन पराउँदैनन् उनले छिमेकी मुलुक भारतको उन्नति देखेका छन् त्यहाँका ठूल्ठुला थुल बाटा र तिनमा चल्ने वाहनहरू देखेका छन् रेल पनि देखेका छन् छिमेकी मुलुक चीनको उन्नति पनि देखेका छन् सुनेका छन् अझ पर युरोप र अमेरिका सुनेका छन् तर तिनका उन्नतिसित उनी फरक मत राख्दछन् एक दिन श्यामासित उनले भने हेर श्यामा अब हाम्रा नेताहरूले हाम्रो देश पनि बिगार्ने भए श्यामाले गम्भीर भएर सोधिन् कसरी मोहनले छोटो उत्तर दिँदै भने खै कसरी भनौँ बिगार्न चाहिँ बिगारेरै छार्ने भए यस्तो राम्रो तराई पहाड हिमाल भएको देश बिगारेरै छार्ने भए मोहनले माथि आकाशमा लहराउँदै माथि गएका बादलका सागरहरूलाई हेरे एकपछि अर्को आकार भएका मेघका ढेरहरूलाई हेरे सूर्यको किरणले गर्दा रङ्गी बिरङ्गी बनेका बादलका टाटाहरूलाई हेरे परपरका हरिया थुम्के डाँडाहरूलाई हेरे ती डाँडाहरू उनी बालक हुँदा घाम झुल्कनेर अस्ताउने ठाउँहरू थिए पछि पढ्दै गएपछि ठुलो हुँदै गएपछि उनका ती ज्ञानहरू फराकिला हुँदै गएको उनलाई सम्झना भयो त्यस्तै त्यस्तै विगत सम्झेर अगतलाई सम्झे श्यामालाई कुरो बुझाउन उनले धेरै पुरानो कुरो उठाउने निदो गरे उनले लामो श्वास फेरेर श्यामातिर हेरेर भने स्यामा, यो हाम्रो सुन्दर तमर नदीमा मानव निर्मित फोहोर जति सबै हालियो भने यसको पवित्रता शुद्धता रहन्छ र त्यो त रहँदैन श्यामाले सजिलै उत्तर दिन् हो त्यही भएर हाम्रा नेताहरूले यो सुन्दर मुलुक बिगार्ने भए भनेको हुँ यो कुरो बुझाउने म प्रयास गर्नेछु भात पाक्यो अब खाने बेला भयो जाउँ भान्सामा स्यामाले हँसिलो मुहार पारेर भनिन् मोहन लोटाको पानीले हात धोएर भित्र पसे स्यामाले चुलामा ओछ्याएको काठको घुमाउने पिराको अगाडि झर्के थालमा भात पस्केर बटुकामा दाल तरकारी अचार मोही दही घिउ समेत पस्केर रा राखेकी थिइन् लोटामा पानी पनि थियो दियो घरमा मधुर प्रकाश फिजाउँदै थियो बलिरहेको थियो उनी भात मुस्दै तिमी पनि बस्छ न भन्दै भात खान थाले भात खान थाल्नुभन्दा पहिले उनले अफ्सानी हाले श्यामाले लोग्नेलाई भात दिउन थपिन् र उनी पनि खान बस्सिन् दिया घरको दियो बलिरहेकै थियो श्यामाले भात खाइसक्ता नसक्दा झमक्क रात पर्यो श्यामा मजेरीमा थाल बटुकाएर भाँडा बस्काउन थालेन् महन अगेनामा झिक्रा बालेर दियोको उज्यालोमा उज्यालो थप्न थाले ती दुई जोइपोई आफ्नो संसारमा परेवाका जोडी झैँ रमाइर बसिरहेका थिए बिहान सबेरै उठेर स्यामाले नित्य कर्म सकेर घरमा कसिङ्गर लगाइन् दैलो अगेनो पोतिन् अगेनो बालेर अह अह गर्दै खोक्दै पदेरातिर लागिन। मोहनले स्यामा गएको थाहा पाए श्यामाको खोकीले नै उनी सधैँ बिउजने गर्थे आज पनि त्यस्तै भयो उनले उठेर नित्य कर्म गरे गाई कटेरामा गए घाँस हाले फर्केर आएर मुख धोएर सिकुवाको खाटमा बसे अब छ्याङ्ग उज्यालो भइसकेको थियो श्यामा पनि पानी लिएर आइपुगिन् आँटे उछिनमा गाग्रो बिसाएर गग्रेटोमा पानीको तामाको गाग्रो राखिन् अगेनामा आगो उझिन थालेको रहेछ आगो बरु बालिन् केही छिनमा खोले पाक्यो खोले झिकिन् बाहिर आँगनको बलेसीमा राखिन् मोहनले कटेरामा बाँधेका गाईलाई खोले दिए श्यामाले चिया अगेनामा बसाइन् मोहनले गाई दुहेर ढुङ्ग्राभरि दुध ल्याए दुहेरोबाट दुध छानेर श्यामाले कराहीमा खनाइन् दुध अगेनामा बसाइन् दुई बटुका चिया बनाएर बाहिर सिक्वामा लिएर गइन् एक बटुको मोहनलाई दिन् एक बटुको आफूले लिन् दुध उम्लेर भनेर आफू चाहिँ अगेनाकै छेउमा बसेर दुध हेर्दै चिया खान थालिन् चिया खाँदा खाँदै दुध तातेर उम्लियो उनी दुध मजाले तताउन थालिन् मोहनले ठेकी माझे श्यामाले खानालाई दुध राखेर रा अरू ठेकीमा हालिन् खानालाई राखेको दुध कराईमै राखेर रा। श्यामाले ओलन बनाइन् अब मोहन गाई बाख्रालाई घाँस काट्न गए श्यामा भात पकाउन थालिन् उनले चुल्हामा भात पकाउँदै देउता पनि पुजिन् श्यामा र मोहन आधुनिक शिक्षा पाएका जोडी भए पनि उनीहरू आफ्ना संस्कार र राम्रा रीति मान्ने गर्दछन् त्यसैले उनीहरू सधैँभरि बिहान बेलुका देउता पुज्छन् मन एकाग्र पार्छन् गर भात खाँदा पनि शुद्ध लुगा लगाएर भान्समा जान्छन् त्यसैले मोहन पनि चुल्हामा जाँदा राम्रो सफा लुगा लगाएर जाने गर्छन् आज दिउँसो कैँचलेको रोपाइन्छ त्यसैले बेलैमा भात खाएर गोरु लिएर मोहन गए माथिल्ला गाउँका मेदनी दाईका पनि हलगोरु आए दुई हल्ले दुई तीन घण्टा जोते बियाडेले बिउ काडे, मेदनी दाईले दाँदै लगाए हकमेले बासे गर्यो बिउ पनि उसैले फिजायो रोपारहरू रोप्न थाले गीत गाउँदै खेत रोपे असारको रोपाई बेठीमा लाउने दमाई असारको रोपाई बेठीमा लाउने दमाई जोत है साइला जोत रोप साइली रोप एकैछिनमा कैजले बेसी सङ्गीतमै भयो गीतै गीतले रोपाहार र बााउसेले सवाल जवाफ गरे हिलो छ्यापा छ्याप गरे कैंजल को फैन में श्यामा रोमाई को भात पकाए थीं साल का पात का भात पस्क पच्चीस तीस टपरा भात पस्क भातम दाल हालिन् भात को टपरामें फिलुंग अचार हालिन् सब हली रोपहार बाउस के धोएर कैंजल को ठूला ढुंगा बसे मोहन ने पालो सब टपरा भरी भरी भात राखीद लि श्यामा एक टप्परो दिए खाना भड़कुड़ा को भात पुछपाछ पारेर टपरामा हालेर श्यामा पनि खान थालिन् रोपाईँको बात सबैले रमाउँदै खाए डाँडामा घाम बसिसकेका थिए सबैजना हतार हतार आफ्ना घरतिर लागे श्यामा र मोहन पनि भाँडाकुँडा र गोरू लिएर घर पुगे श्यामाले घरको दैलो खोलिन् भित्र पसिन् साँझको बत्ती बालिन् चुलो मझेर उज्यालो पारिन् मोहनले कटेरामा गोरु बाँधे घरभित्र पसेर अगेनाको छेउको छानमा बसे बत्तीको दिप दीपमा अनुहार उज्यालिएको उनले देखे स्यामाले बत्तीको उज्यालोको छायामा भित्तामा मोहनको हँसिलो अनुहार देखिन् वर्ष दिनलाई खान पुग्ने धान रोपियो मोहनले श्यामातिर हेरेर खुशी व्यक्त गरे स्यामाले स्वीकृति स्वरूप टाउको हल्लाइन र मुसुक्क मुस्कुराए शरदतुको सुरुसँगै आठसाईको होडा गाउँमा दसैँको रमझम शुरू हुन्छ प्रकृति पनि आफ्नो स्वरूप उग्रिन्छ सेतो कुम्भकण हिमाल आफ्नो स्वरूपमा घामलाई अगालो हालेर विभिन्न समयमा विभिन्न रूपमा रङ्गिन्छ मानिसहरू उसलाई हेरेर आनन्द लिन्छन् पहाडहरू हरियो रूपमा रङ्गिएका हुन्छन् तमर नदी अब सङ्लिएर एकदम सफा देखिन्छ खेतको आलीमा धानका पहेला बाला लर्किन थालेका हुन्छन् बारीमा हिउँदे मकै मास गहत बोडी सिमी कागती सन्तोला अम्बा आँप सबै आफ्नै समयसित रुपौला देखिन थाल्छन् मानिसहरू दसैँमा घर आँगन सिगार पटारमा व्यस्त देखिन्छन् राम्रा राम्रा नयाँ नयाँ लुगा किन्न लाग्छन् घर घरमा कमेरो रातो माटोले लिप्ने पोत्ने काम शुरू हुन्छ कमेरो छ्याप्ने मान्छेहरू माथि सुब्बा गाउँमा नगरा बस्छन् तल साउ गाउँमा त्यसको थर्कोले बाटो खन्ने उर्दीको काम गर्छ सबै आफ्नो गच्छे अनुसार दसैँ डाक्न थाल्छन् श्यामा पनि भङ्टारमा कमेरो लिन गए बोरामा गिलो गिलो कमेरो मोहनले भरेर श्यामाको डोकामा हालेर बोकाए आफूले पनि अर्को बोरामा हालेर डोकैमा हालेर बोकेर हिँडे अरू गाउँलेहरू पनि आ आफ्नो कमेराको भारी बोकेर गीत गाउँदै कुर्लँदै हिँडे श्यामा अघि अघि मोहन पछि पछि गर्दै हिँडे अरू गाउँलेहरू पनि थुप्रै छन् ठूला चौतारामा आइपुगेपछि गाउँलेहरू पातलिँदै गए आ आफ्ना घरतिर लागे श्यामा र मोहन पनि याखा गाउँको आफ्नो घरमा पुगे भारी बिसाए पसिना पुसे एकछिन आँगनको डिलको गाह्रामा बसेर तमर नदीबाट बगेर आएको चिसो हावा खाए मन शान्त पारे श्यामाले हात खुट्टा धुँदै भनिन् लु अब म भात पकाउँछु तपाईँ गाई गोरुको हेरविचार गर्नुहोस् खसीलाई पनि घाँस हाल्नु छ दसैँको पनि घाँस हाल्नु छ खसी दुब्लाउला मोहनले इसाराले हुन्छ भनेर काममा लागे गाई गोरुलाई बारीमा घाँस काटेर हाले खसीलाई टाट्नमा बाँसको घाँस हाले सिक्वामा आएर बसे श्यामाले भित्र तिउन तरकारी ओहिरिएको झ्याइझ्याइ आवाज आइरहेको थियो मिठो बास्ना बाहिरियो मोहनको नाकले मिठो बास्ना लियो र के पकायो यस्तो मिठो बास्नाधार भनेर भित्र पसे ए आउनु आउनुभयो लो भान्सा तयार भयो खाना आउनुहोस् भात सोलर र फर्सीका मुन्ट्या पकाए मोहन उनको परम्परा अनुसार कछाड फेर हातखुट्टा धोएर भान्सामा गए उही उनको घुमाउने पिरामा बसे भात मुसे अफसानी हाले र आनन्दले खान थाले श्यामाले लोग्नेलाई भात थपिन् र आफू पनि खान बसिन् मिठो मसिनो खस्रो अलिनो जे भए उनीहरूले आनन्द लेखाए आजको फर्सीको मुन्टा चाहिँ साह्रै मिठो भयो मोहनले श्यामातिर हेरेर भने श्यामाले थपिन् अन्त मलाई पनि साह्रै मिठो लाग्यो दुवैजनाले खुसीको मानो खाएर उठे श्यामा भाँडा माझ्न र जुठो चुलो गर्न लागिन् मोहन गाईबस्तुको हेरचाह गर्न थाले आज जमरे औसी सबै गाउँलेहरू खुसी छन् सबैका घर घरमा जमरा राख्ने दिन सबै देवीका मन्दिरमा जमरा राख्ने दिन नामजाङ्की भगवतीको मन्दिरमा बढ्याईका साथ जमरा राखिए तटुवा हाङका सन्तान मध्येका मानिएका मेदनी प्रसाद कन्दङ्गबाले पनि ठूलो बढ्याइका साथ मन्दिरमा जमरा राखे सबै गाउँलेहरूले घरमा कमेर रा, रातो माटोले पोतेर रा घर चेटिक्क पारे श्यामा मोहन ने भी विधि अनुसार जमरा राखे दस को रमझुम शुरू भो सौने डांडा गांव में रोटेपिंग रिंगेपिंग हाल खेलने को भीड़ बढ़ते गयो सब दसपे क्रा सुन थ आज दसैँको फुलपातीको दिन स्यामाले राम्रा राम्रा फुलपाती टिपी केरा धान उखु आँप बर पिपल डुम्रीका पातका साथमा रङ्गी बिरङ्गी फुलहरू फुलडालीमा भेला पारिन् मोहनले पूजा कोठामा लगेर नवदुर्गा भवानीलाई विधिपूर्वक भित्रियाए देवीलाई ठोगे यसै गरेर याखा गाउँभरि आठ सयभरि फुलपाती भित्रियायो दमाईहरूले बजाए र फुलपाती पर्व माने दमाईहरूले नगराहरू बजाए र फुलपाती पर्व माने हर्क बनाई गरे आज अष्टमी नामजाङ्की भगवतीमा विशेष पूजाआजा गरेर ठूला ठूला राका बोकाको दियो। गाउँका सुब्बा मेदनी प्रसाद कन्दङ्गबाले देवीसित शक्ति मागेर पूजाको टिका लगाए त्यसै गरी नवमीको पूजा भयो दशमीको दिन सबैले विजयादशमीको टिका लगाउन अक्षता दहीमा मुसे श्यामाले पनि पहेँला जमरा थालभरि राखेर रा, टिका तयार पारिन् मोहनका गुरू जनकलाल मिश्र आएर टिकाको साइटमा मोहनलाई टिका लगाउँदै भने आई द्रोण सुते त्यसपछि श्यामालाई मोहनले टिका लगाइदिए त्यसपछि एक होल दुई होल गर्दै गाउँलेहरू मोहन र श्यामाका हातको टिका थाप्न र आशिष माग्न आए टिका लगाउँदै दही चिउरा केरा खान दिँदै श्यामाले साना ठुला सबैलाई विदा गरिन् होडा गाउँभरिका मानिसहरूका निधार दसैँको टिका र जमराले सजिए जस्तो सुकै गरिबले पनि यो चाड मनाए दसैँमा गाउँका मानिसहरू आ आफ्ना दर्जा अनुसार मान्यजनका हात टिका थाप्न गए विशेष गरेर छोरी चेलीलाई टिका लगाएर केही पैसा दक्षिणा दिने चलनले उनीहरू निकै खुसी देखिन्थे कोही कोही भने आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बकाई भन्थे दसैँको महिना दिनपछि लगत्तै तिहार आयो तिहारमा देउसी र भैली खेल्नेहरूको ताती छुट्न थाल्यो भैलेनी आइन आगन्न रुपियाँ पैसा मागन्न भैलेनी मादलको तालमा भैलेनी खेल्ने आइमेहरूको गीतको स्वरले गाउने रनक्क रन्किएको थियो त्यसपछि तिन दिनसम्म देउसीले गाउने गम्कियो लक्ष्मी पूजा गाई पूजा गोरु पूजा हुँदै भाई पूजा आयो मोहनकी बहिनी मन्जु आठै हाङपाङबाट आएर दाजुलाई पुजिन् श्यामाको भाइ सुबाङबाट आएर दिदीको हातको टिका लगाए तिहारमा सयपत्री फुलको मालाको हुडा गाउँको फेटे पहेलपुर भयो बलिमा राँचको हुकुम हुँदा आएका हामी भन्दै देउसीहरूले भट्ट्याएको स्वर र देउसुरे देउसीराम भन्नेहरूको स्वरले गाउने थर्कमान भयो यसरी हिमालको फेदमा अनादिकालदेखि मानिआएको दसैँ तिहारको संस्कृति त्यसभेका सबै मानिसहरूमा व्याप्त भएको कुरा जान्नेहरू बताउँछन् मोहन र श्यामाले पनि थाहा पाएकोदेखि नै यो चाडपर्वलाई यसरी नै मान्दै आएका छन् मङ्सिर महिनामा होडामा धान काट्ने र रविवाली थन्क्याउने बेला भयो श्यामा र मोहन पनि कैंजलेमा धान काट्न खेताला लिएर गए धान का बाला पहिलपुर खेत का आलि में लड़के थे पहलपुर होड़ा बेस्सी को सीरान को कैजले खेत में मोहन र्यामा खेताला धान काटना था खेताल् हल्लार् काकी गा थी ए असार महीना में रोप के महीना पसाउं असार महिनामा रोपेको धान कात्तिकमा पसाउँछ कुरा कुर् गर्दै हँसिया चलाउँदै धान काट्न थाले खाजा खाने बेलामा स्यामाले उसिनेका मकै र मोही खेतालालाई दिन् कैँचालले ने कुलप्रसादले रोपेको चौतारामा बसेर शीतल ताप्दै सबैले खाजा खाए मोहन र श्यामाले पनि खाए रोप्नभन्दा काट्न छिटो हुँदो रहेछ हलार्नेले कैँचलको फेदको चिसो पानी खाँदै भनिन् अरू खेतालाले पनि साथ दिए बाख्रा हुने बेलैमा 20-25 मुरी धान फलने खेत को धान पंद्रह जना खेताला काटि तुझे था मे कई हाथ से मिलूंगा मधुभरी रात होमे आदरणीय श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियोभिजन एकानब्बे दशमलव समेका हर्सको तरङ्गमा त्यसै लगइन गरेर संसारभर एकैसाथ सुनिरहनु भएको छ हामीलाई त्यसै हामीलाई विभिन्न एन्ड्रोइड एप्लिकेसन मार्फत पनि सुन्न सक्नुहुनेछ हाम्रो पात्रो एप्लिकेसनभित्र पनि रेडियोभिजनलाई लाइभ सुन्न सक्नुहुनेछ त्यसै नेपाली अडियो बुकभित्र रेडियोभिजनलाई सुन्न सक्नुहुनेछ अनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पनि नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेसनभित्र पाउन सक्नुहुनेछ तभी तो है तेरे तेरे नैना, देखो ना, देखो ना, ना, मेरे मिलन की श्यामा रोहन दुई जना को परिवार आज का दिनसम उ कठोर शारीरिक रोग ने भेटे उनीहरूलाई पहिले पहिले सन्तान नभएकोमा पिड थियो तर अहिले उनीहरूलाई त्यो पनि पिड छैन गाउँका मनेर धनेको लास साउदी अरबबाट बाकसमा आएको देख्दा देवकला र मखमली अरबबाट एड्स जस्तो घातक रुख आएको थाहा पाएपछि आए उनीहरूलाई सन्तान नभएको पीर हटेको छ उनीहरू आफ्नै खेतबारीमा खन्जोत गरेर जीविका गर्न रुचाउँछन् आफ्नै रनवन पाखा पखेरामा घुमेर जीवन बिताउन मन पराउँछन् यस्तैमा उनीहरू रमाउशन तर केही आधुनिक शिक्षा पाएका जोडी हुनाले मुलुकको बारेमा भने बेला बेलामा सोच्ने गर्छन् फेरि आठ सय त धेरै समाजशास्त्री राजनीतिज्ञ विद्वानहरू उत्पन्न भएको थलो हो त्यसको प्रत्यक्ष प्रभाव उनीहरूमा परेको छ दशै काठमाडौँबाट होडा घरमा आएका गोपीचन्द्र ओली ठूला विद्वान मानिन्थे उनले स्कटल्याण्डको एडिम विश्वविद्यालयबाट वातावरण विज्ञान र समाजशास्त्रमा विद्या गरेका थिए उनी गाउँका ठुला साना सबैसित आफूले पढेका र जानेका कुरा भन्ने गर्थे एक दिन उनी मोहनकोमा आए आएको देखेर मोहनले सिकुवाको खाटमा राडिओ छ्याएर बसौँ गोपी बाबु भने गोपीले नमस्ते काका खोइ त काकी भन्दै खाटमा बसे स्यामा भित्र थिइन् हतारिँदै बाहिर आइन् गोपीलाई देखेर खुसी भइन् ए गोपी, गोपी बाबु पुरै अब हाम्रो घरमा के खाने होला केही पनि खाने होइन म भात खान घरै गइहाल्छु नि यसो आएको बेला काका काकीलाई पनि भेटेर जाउँ भनेर निस्केको उनले टाउकाको टोपी हातमा लिँदै भने मोहनले उता युरोपतिरको चालचलन सोधे ए गोपी बाबु उता तिमी गएको देश घेरे अह बेलायत त्यहाँ पनि मान्छे हाम्रो जस्तै भातै खान्छ ए काका के को भात खानु उता त मासु रोटी धेरै खाने चलन रहेछ भात त उही नेपालीहरू र भारतीयहरूले मात्रै खान्छन् अब त यताका उता उता गएका बस्दा बस्दा बानी परिसकेका छन् उनीहरूको रहन सहन खानपान हामीसित मिल्दैन त्यहाँका मान्छेहरू जन्मजात रक्सी खान्छन् तिर्खा लाग्दा व्यक्ति नै बिचे जाँड बियर पिउँछन् होइन के भन्छौ बाबु त्यहाँ सबैले रक्सी खान्छन् रे तिमीले पनि खायो मोहनले हाँसेर सोधे गोपीचन्द्र केही अकमकाए फेरि सम्हालिएर भने खाइयो नि काका त्यहाँको हावापानी नि त्यस्तै छुँदै जात जाने चिज भुँडेमै हाल्यौ त बाबु बाबुले त खाएन होला मैले के भन्छ भनेर भनेका होला मोहनले गम्भीर भएर सोधे ए काका विदेशका खानपिनका कुरा यता हाम्रो समाज जस्तो उताको समाज छैन क्या भन्दै गोपीले कुराको बिट तर मोहनले छोडेन उनले गोपीचन्द्रलाई पश्चिमी जीवनशैलीको बारेमा बताउनु भने उनको कुरा सुनेर गोपीचन्द्रले मोहनलाई गोपी भने गोपी गोपी काका यस गाउँका का सबै मेरा आफन्त छर आफ्ना तरिकाले मलाई सोध्ने गरेका छन् तिनलाई पटक पटक भन्दा मैले पनि धेरै पटक भन्नुपर्ने त्यसो हुँदा हाम्रो स्कुलका मदन सरले एउटा सभाको आयोजना गर्ने भएका छन् यही आउँदो पुस पाँच गते त्यही भेला हुँ मैले जाने जानेसम्म पश्चिमी जीवनशैली म बताउँला त्यसो गर्दा त साह्रै राम्रो हुन्छ गोपी बाबु मोहनले कुरो टुङ्ग्याए गोपीचन्द्र घरतिर लागे श्यामाले चुल्हामा भान्सा ठिक पारेर मोहनलाई अङ्खुरामा मोहनलाई अङ्खुरा लोटामा पानी राखेर रा। भान्सा तयार भयो भनिन् मोहन धोती फेरेर हातखुट्टा धोएर चुल्हामा गएर उनको घुमाउने काठो पिरामा बसे भात मुसे अफसानी हाले छिटो छिटो पाँच गाँस खाएर पानी अचाए अनि सूर्यले बिस्तारै भात मार्दै भात खान थाले श्यामालाई पनि तिमी पनि बस्छ न भने श्यामाले मोहनलाई थपेर आफू पनि खाना बस्छन् आनन्दले दुवैजनाले बिहानको भोजन गरे प्रधान मदनले गोपीचन्द्रको परिचय गराए उनी बीसौं वर्षसम्म संयुक्त अधिराज्यमा बसेर त्यहाँको जनजीवन राम्ररी बुझेको कुरा उनले बताए र त्यही कुरो आजको भेटघाटमा उनले त्यहाँको राजनीतिक सामाजिक सांस्कृतिक विषयबारे बताउनेछन् भने त्यसपछि गोपीचन्द्रले विस्तारै उठेर भन्न थाले साथीभाइहरू म विदेश घुमे त्यसमा पनि युके संयुक्त अधिराज्यमा धेरै बसे त्यहाँका जनजीवनका विभिन्न पक्षहरू अध्ययन गर्न पाए त्यहाँ शिक्षा अनिवार्य छ पन्ध्र वर्ष मुनिका कुनै पनि बालबालिकालाई स्कूल नपठाइ हुँदैन बालबालिकाको हेरचाह अभिभावकले गर्न अनिवार्य छ नगर्ने आमा दण्डित हुन्छन् त्यहाँ बालबालिकाको जन्म प्राय अस्पतालमा हुन्छ त्यहाँ मृत्यु पनि प्राय अस्पतालमै हुन्छ त्यहाँ जन्म संस्कार हाम्रो जस्तो हुँदैन साधारण पादरीहरूले नामाकरण गर्दछन् सूतक बार्ने चलन छैन हाम्रो समाजमा जस्तो महिलाहरूलाई महिनावारी हुँदा पर सर्ने चलन छँदैछैन मृत्यु संस्कार पनि हाम्रो जस्तो हुँदैन मरेपछि गाड्ने चलन छ गाड्ने ठाउँ चिहान मृतकका आफन्तले रूपैयाँ तिरेर किन्नुपर्छ तीन दिनमा मृत्यु सूतक सकिएको बताउँछन् उनीहरूको समाजमा जे कर्म गर्न पनि हामीलाई पञ्चगव्य चाहिए रक्सी चाहिन्छ माछा वा मासु पनि चाहिन्छ चा। जन्मदा हाँस्ने गीत र मर्दा गाउने शोकगीत बेगला बेगले हुन्छन् उनीहरू प्रायजसो इसाई धर्म मान्दछन् यो भनिएको संस्कृति इसाईहरूको हो त्यहाँ इस्लाम बुद्ध र हिन्दू धर्म मान्नेहरू पनि छन् उनीहरू जन्म मृत्यु र आफ्ना चाडपर्वहरू आफ्नै किसिमले मनाउने गर्दछन् त्यसमा धर्म स्वतन्त्रता छ राजनीति भनेको त्यहाँ संवैधानिक राजतन्त्र छ राजा वा राज त्यहाँ एक अलङ्गारिक रूप छ संसद निर्णय नाइनास्ती वही नंखा चिंलेर तैं राजा वानीकृति छोरो वोरी वा जो जेठो छजा वा रानी त्या नारी रुरूष में सामान सामजिक व राजनीतिक अधिकार तैं मघी विवाह प्रेम विवाह बराबर चल् जारी विवाह कोोड़पत्र चलन संयुक्त अधिराज्य पूंजीवादी मूलूक हो तैं प्रत्येक जागीरदार बैंक को ऋण सुविधा प्रत्येक के घर गाड़ी टीवी किन्न जे गर्न ऋण प्राप्त कर सकता यस्तो लाग्छ तिनीहरू ऋण तिरेर मर्न सक्दैनन् ऋणैमा तिनीहरू मर्छन् फेरि तिनीहरू अत्यन्त खर्चालु हुन्छन् बेलुका भएपछि नाइट क्लबमा जान्छन् छादेन्जेलसम्म खान्छन् र छात्दै घर पुग्छन् विशिष्ट श्रेणीका बाहेक आम मानिसहरूको जीवन त्यसरी नै बित्छ भनौँ न सम्पूर्ण युरोपको जीवन अत्यन्त व्यस्त जीवन हुन्छ हाम्रोमा जस्तो फुर्सद कसैलाई पनि हुँदैन त्यहाँ हाम्रो जस्तो नाता सम्बन्धी कुल कुटुम्बसितको माया मोह हाम्रोमा जस्तो आफन्तहरूको भिड लाग्दैन एवं अस्पताल में एटा अस्सी वर्ष को बिरामी छटपट रखें उसको छेव में गए उसके मेरे स्वरूप उसले मेरो मेरे स्वरूप भारतीय जस्तो लगे सोदो के तई भारतीय हो, हूं। उसले सारे प्रेम हो। पटक आएको उसको रहे प्रेम गयो ऊटक आको नाम जर्क ले ओ पूर्वीय संस्कृति र पश्चिमी संस्कृतिको ज्ञाता रहेछ उसले आँखाभरि आँसु पार्दै भन्यो तपाईँहरूको समाजमा अझै मानवता हार्दिकता मरेको छैन हाम्रोमा मित्रता प्रेम मानवता हार्दिकता सबै मरिसक्यो ती सबै रूपियाँ पैसामा किन्न पाउने भए अब तर तपाईँहरूको नेपालमा अझै ती चीजहरू जिउँदैछन् हाम्रामा ती सबै मरिसके समाज ज्यादै व्यक्तिवादी भइसक्यो तपाईँहरूकोमा पनि त्यो रोग यताबाट द्रत गतिमा सर्दैछ तर तपाईँहरू सावधान भएर यो रोग सर्नबाट बस्नुपर्छ नत्र यी सब मैले जस्तै दुःख पाउनुपर्छ मेरो छोरो अमेरिकामा ठूलो कम्पनीको म्यानेजर छोरी अस्ट्रेलियामा ठूलो फर्ममा काम गर्छे श्रीमती पोहोर हङकङमा खसी म मर्दैछु स्वास्थ्य बिमाको पैसाले उपचार हुँदैछ त्यो सकिएपछि मलाई औषधि दिँदैनन् अनि मोपीचन्दको यो कुरा सुन्दा प्रदनले साह्रै चित्त दुखाए अरुले अरले पीर मने धनबहादुर देवान ने हाँस्ते उत्रो रहे यहां त दुखाई पिराई में सब मित्र भेला सके सहयोग संयुक्त अधिराज्यको बारेमा थुप्रै कुरा इतिहासबाट थाहा हुन्छ राजनीतिबाट पत्तो लाग्छ सामाजिक अध्ययनबाट जानिन्छ तर त्यहाँ व्यक्तिवादी समाजले भोगिरहेको पीडा त्यसबाट उत्पन्न अमानवीय वेदनाहरू कहीँ कतै पढ्न पाइँदैन ती त्यहाँका मानिसहरू अनुभव मात्र गर्छन् भित्रभित्रै गुम्स्याउँछन् मात्रै र ती गुम्स्याहोट भित्रबाट आँसु मात्र झार्छन् एक्लै तप्पत मानिसलाई समाज चाहिन्छ तर त्यो त्यहाँ छैन हाम्रो जस्तो मानिसलाई मित्रता चाहिन्छ तर त्यो पाइँदैन यहाँको जस्तो मानिसलाई प्रेम चाहिन्छ तर त्यो यहाँको जस्तो समर्पित प्रेम त्यहाँ पाइँदैन त्यहाँ पाइने सबै चिज मुद्राबाट साँट्न पाइने मात्र हो यति भनिसकेर गोपीचन्द चुप लागे विदेशको कुरा सुन्न भेला भएकाहरू सबै बुझियो बुझियो भन्दै हिँडे हाम्रो जस्तो राम्रो समाज अन्त कहीँ पनि छैन हो साथी हो भन्दै खोसेलामा बेरेको सुर्ती सल्काउँदै सुब्बा मेदनी हिँडे उनका पश्चि पी छटपटे कामी हिड़ो मदन प्रहले गोपीचंद धन्यवाद दिए बेला समाप्त बताए। आदृ्य श्रोताहरू यतिजतसम्म तपाईँ सुनिरहनु भएको थियो तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहर्जको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा सा हामीले साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको वाचन गरिरहेका थियौं अर्को साता माटोको मायाको बाँकी अंशको वाचन लिएर उपस्थित हुने नै